नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम अर्पण शुभ साँझमा प्रविधि कक्षका आत्मीय मित्र विष्णु अनि म छु तपाईँकै लोकभाकाको मित्र रामुआार्य सुन्दै हुनुहुन्छ अर्पण सबैका लागि सधैका लागि रेडियो अर्पण एक सय अनि यो कार्यक्रम अर्पण शुभ हरेक दिन साँझ सात बजेपछि करिब करिब साढे सात बजेसम्मको व्यवसाय तपाईँ हामी सँगै रहने गर्दछौँ र तपाईँलाई मिठा मिठा भाकाहरू अगाडि सार्ने गर्दछौँ यो सन्ध्याकालीन प्रहरमा र तपाईँ शून्य सपन्न पाँच यो दुईवटा नम्बर मार्फत कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ कार्यक्रम आइसकेपछि हामीलाई अगाडि बढाउने भाका मार्फत आफन्तजन घर प्रियजन सम्पूर्णको लागि मिठो सम्झना अगाडि बढाउने सक्नुहुन्छ यति बेला कोही मित्र हुनुहुन्छ भने इसारा आत्मीय मित्र विष्णुबाट यहाँनिर रह्यो उहाँसँगै कुराकानी गरौँ हजुर नमस्कार कोही मित्र हुनुहुन्छ तर उहाँसँग मैले कुराकानी गर्न सकिरहेको छैन सायद प्राविधिक रूपमै केही गडबडी रहेको हुनुपर्छ यहाँनिर फेरि पनि अर्को एकजना साथी हुनुहुन्छ भन्ने इसारा उहाँसँगै कुराकानी गरौँ हजुर नमस्कार उहाँसँगको पनि कुराकानी सफल हुन सकेन कार्यक्रम अर्पण शुभ साँझको यो व्यवसायमा हामी जुटिरहेका छौँ शून्य छपन्न पाँच त्रिसठी तिन पाँच त्रिसठी तिन सय तेत्तिस यो दुईवटा नम्बर हामीले तपाईँको लागि खुल्ला गरेको नम्बर हो र यो साँझको प्रहर रहेको छ सन्ध्याकालीन प्रहर रहेको छ सायद केही गडबडी छ विष्णु यति बेला मिलाउनमा तयार छन् त्यो गडबडीलाई दूर गर्नको लागि इसारा आएको छ त्यो गडबडी केही हदसम्म टाढा भयो भन्ने प्रयास गरौँ कोही मित्रसँग कुराकानी गर्नका लागि हजुर नमस्कार दादा सरिता सरिता अनिकतिर के के भइरहेछ प्रगतिका कुराहरू तपाईँले चाहिँ यसपालि रोपाई गर्नुभयो कि गर्नु भएन एकदमै हजुर नमस्कार अनि काठमाडौँ हुने रमेश दादालाई अनि तिल प्रवीण अनि शङ्कराज प्रोनाम मलाई चिने नचिने सम्पूर्ण ल अमिषाजी आउँदै गर्नु होला अलिक सुटिन्छु नमस्कार नमस्ते हमिषाजी आउनुभएको थियो खुराकबाट सुरुवातमा सरिताजीसँग कुरा गऱ्यौँ त्यसपछि अमिषाजीसँग गऱ्यौँ फेरि पनि कोही मित्र हुनुहुन्छ उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार हजुर नमस्ते दादा कहाँबाट को बोल्दैछ अहिले कस्तो गरिरहनु भएको छ ठिक ठिकैले पुगेन राम्रो गर्नुभयो दिपेन्द्रजी होइन र राम्रो जस्तो लागेको एकदमै ध्यान दिएर इक्जाम दिनु होला आज भनौँ न धेरै समय पढाइमै बिताउनु होला यो समयमा नतिजा जी प्रमद अङ्कल सोनाम अनि रोहित पार्वती मनिषा भौतिक अनि तिलाक अनि रा दिपेन्द्र तमाङ कुरा सातबाट आउनु भएको थियो सम्पूर्णको लागि सम्झना अगाडि बढाउनु भयो तिनजना मित्रहरूसँग कुराकानी गऱ्यौँ अब भाका अगाडि सार्ने बेला भएको छ यो मिठो भाका तपाईँका लागि મોઢાળ કે એલ મોઢાળ માં ફિટ ભાઈ ના એ મોઢાળ કે च्याप्पै लौरो समाउँछु र चौका छक्का हान्छु निकै रमाइलो भाका यहाँनिर रह्यौँ पशुपति शर्मा अनि रमेश राज भट्टराईको आवाजले सजिएको भाका हो यो म नि अब त क्रिकेट खेल्न जान्छु कार्यक्रम अर्पण शुभसाज सुनिरहनु भएको छ यति बेला लोकप्रिय रेडियो स्टेसन रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूको बेला कोही मित्र हुनुहुन्छ भन्ने इसारा मलाई मिलिरहेको छ उहाँसँगै कुराकानी गरौँ हजुर नमस्कार खोराकबाट तिलक तमा के छ तिलकजी खबर तिलकजीको र मेरो त निकै लामो समयपछिमा त होइन व्यस्तै अनि तिलकजी के के भइरहेछ त जिन्दगीमा बस्ने खाने, बस खाने त्यसैमा दिन बितिरहेकै छ कसलाई सम्झने आज तिलकजीले हजुरलाई धन्यवाद <Sanye>, अनि फोन गरेको दादालाई अनि मेरो साथीहरू भर्खर फोन गरेको थियो अनि सरिता अनिता अनि मेरो साथी टङ्गरा सोनमलाई अनि दोर्जे अनि मेरो साथीहरू प्रवीणलाई अनि रुपसरलाई मेरो दादा हरिशङ्करलाई अनि निर्मल भाइजीलाई अनि भेमार्जीलाई अनि मलाई तिलाग्छ भने चिनी चिनी सम्पूर्णलाई दादा तिलाकी आउँदै गर्नु होला अहिले मैले छुट्टिन्छु नमस्कार Namaste. नमस्ते तिलक तमाङ खोराकबाट आउनुभएको थियो सम्पूर्णको लागि आफ्नो सम्झना अगाडि बढाएर विधा भइसक्नु भएको छ तपाईँ पनि आउन चाहनुहुन्छ भने आउन सक्नुहुन्छ शून्य छपन्न पाँच त्रिसठी तिन सय बत्तिस चालिस शून्य तिन सय तेत्तिस यो दुईवटा नम्बर खुल्ला रहेको छ कोही मित्र हुनुहुन्छ भन्ने इसारा यहाँनिर रह्यो फेरि पनि उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार नमस्ते दादाबाट को बोलाउनेछ के छ अनि उन्नति प्रगति छैन है पहिला जस्तो थियो अहिले पनि त्यस्तै आज दिनभर केमा व्यस्त रहनुभयो सोनामजी एकजना व्यस्त हुनुहुन्छ राम्रोसँग पढ्नु होला धेरै नम्बर ल्याउनु होला सोनामजी ककसलाई सम्झने अनिसा दिवेन्द्र दिवेन्द्र तिलास तिलास आशोक प्रजल कुमार अनि पार्वती सुनिका मिना राम सुरतामायाम भनेर चिनिन्ची सम्पूर्ण बहिनी बोल्ने भनेर दादा हजूर नमस्ते नमस्कार कुरागवर को बोलनु भयो म बाट देखि पार्वती तमान पार्वती तमान पार्वती, पार्वती जी हजुर त कस्तो छौ सम्झने आज के अवस्थामा हजुरलाई धन्यवाद के गर् पर्योलाई अगे आउने सोनामलाई अनि गीता अनि बैनी शान्तिलाई अनि श्याम दिवेन्द्र प्रवीण पार्वती, दा। पार्वती तमाङ हुनुहुन्थ्यो सायद केही भन्न खोज्दै हुनुहुन्थ्यो टेलिफोन सम्पर्कबाट टाढा भइसक्नु भएको छ कोही मित्र हुनुहुन्छ फेरि पनि भन्ने इसारा यहाँनिर रह्यो उहाँसँग कुराकानी गरौँ हजुर नमस्कार यहाँबाट को, को बोल्दै हुनुहुन्छ अनि सोनामजीको आजको दिन कसरी बित्यो तपाईँ पनि परीक्षामा केन्द्रित हुनुहुन्थ्यो भर्खरै कुराकोबाट अर्का सोनामजी आउनु भएको थियो उहाँ पनि जाँचमै व्यस्त हुनुहुन्थ्यो तपाईँहरू मिजु मिजु हुनुहुन्छ कि कसो सोनामजी तप साथीहरु पर्छ दादा नमी उठे रहिसन त है क कसले समझन यस नाम तमाङ जीले सरकोमा हजुरको लाग्यो धन्यवाद साथीहरु हजुर हजुर आउनु भयो बेला के अनि टेरो घरघर भएको लाग्यो आफै टेरो साथीहरु टेरा ताजा आज टेरा साथै टेरा सबै सोनाम जी आने सोनाम तमंगुराको थी रेल भागा बजने बेला सुनाम तेजी फिर भी तभीसंगी कुछ बेला कमाऊ जमा सो पढ़ खाई कई मे समु जागर लड़ाई म पढ़ाई मो जमा सान पढ़ लिख कई मेसो सो जार खाने लड़ाई माता हो पढाइ मा सम्पत्ति भएको पढाइ मा जागिर खाने लडाईँ मात्रै हो मसँग त केही छैन सम्पत्ति भएको एउटा पढाइ मात्र हो वास्तवमै पढाइ नै सबभन्दा ठुलो सम्पत्ति हो यही कुरालाई नै चित्रण गर्न खोजेको हो यस भाकाले खुमन अधिकारी अनि पूर्णकला विषयको सुमधुर आवाज तपाईँले यहाँनिर सुनिरहनु भएको छ कार्यक्रमहरूबाट सुब व्यवसायमा छौँ विश्व को जुनसुक में रहे डब्ल्यू डब्ल्यू डब्लू डट रेडियो कम डट एनपी मफत यवाज सुनी रहम का अंतिम खंड में छूली ढिला नगरिकन तक में स्वागत करना चाहूं यो छेड़ में कोई मित्र होने इशारा मैं यहां पा रखस नमस्कार के सन्जज जीको खबर एकदम ठीक छ हजुरको दिन कसरी बित्यो सन्जज जीको आज अललि तरकारीको बिरुवा राखे त त्यतिकै तरकारी खेती गर्नुहुन्छ सन्जज जीले खासै गरेको हैन बाबुको सटाउ सटाउ सन्जज जीको कसो लाग्छ नि आज आज तपाईलाई धन्यवाद दिस्नु दादालाई हजुर दादालाई प्रतिच्छा दि गाईघाटबाट सन्जु आउनुभएको थियो कोही मित्र फेरि पनि हुनुहुन्छ भने इसारा यहाँनिर रह्यो उहाँसँग पनि कुराकानी गरौँ हजुर नमस्कार <laughs> को बोल्दै हुनुहुन्छ के छ प्रवीण मेरो पनि एकदम ठिक छ कसरी बितिरहेछन् दिनहरू परीक्षा चलिरहेछ है यति बेला सबै खोराकका मित्रहरूलाई चाहिँ परीक्षाले अप्ठ्यारो पारिरहेछ कि क्या हो अप्ठ्यारो किनभने होइन पढे लेखेपछि पढेको कुरा लेख्न सकिहालिन्छ कसलाई सम्झने प्रवीणले आज दोजी वाला, प्रवीण छिट्टी प्रवीण आउनु भएको थियो खुराकबाट हामी अन्त्यमा छौँ एकजना मित्रसँग कुराकानी गर्छौँ भन्ने इचारा फेरि पनि रह्यो अन्तिम मित्र हुनुहुन्छ आजको कार्यक्रमको लागि हजुर नमस्कार नमस्ते दादा को कोराङबाट आशिषका खबर कोराङबाट आशिष त मान हजुर के छ आशिष जीको खबर साहब ठीक छ दाडा अनि हजुरको म रुन एकदम ठीक छ आशिष जी के गर्नुहुन्छ अशिष माथा दाडा एकदम बसकडी रागो परीक्षा चलिराछ है हजुर हामी अन्तमा छौ ककसरले सम्झना आशिषली सर्वप्रथम हजुरलाई धन्यवाद अनि मेरो घर परिवारलाई अनि मेरो साथीहरु दिपेन्द्र सोर रश्नी मस्ते खुराकबाट आशिष तामाङ आउनुभएको थियो बिदा मागिसक्नु भएको छ आज दसजना मित्रहरूसँग कुराकानी गर्यौँ खुराकबाट सरिता त्यस्तै कुराकबाट अमिसा खुराक साथबाट दिपेन्द्र तामाङ त्यस्तै कुराकबाट तिलक तामाङ कुराकबाट सोनाम कुराकबाट पार्वती तामाङ त्यस्तै कुराकबाट सोनाम तामाङ गाईघाटबाट सन्जु कुराकबाट प्रवीण अनि कुराकबाट अन्त्यमा आउनुभएको थियो आशिष तामाङ जति पनि साथीहरू कार्यक्रममा आउनुभयो अनि आउने प्रयास गर्नुभयो तपाईँहरू सम्पूर्णलाई धेरै धेरै धन्यवाद समुदायमा वास्तविक सामुदायिक रेडियोको पहिचान दिलाउनु सफल रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेघार्चको ध्वनि तरङ्गमा भोलि फेरि पनि कार्यक्रम अर्पण शुभ अर्को बसाईमा तपाईँ हाम्रो भेट हुने नै छ एतिन्जेलसम्म कार्यक्रम सँगै रहने तपाईँहरू सम्पूर्णलाई धन्यवाद प्रविधि कक्षीको आत्मिक साथको लागि विष्णुलाई धन्यवाद जाँदा जाँदै लालुपाते फुलछैना रूख मात्रै यसै भाकालाई पृष्ठभूमिमा अगाडि बढाउँदै तपाईकै लोक भाकाको मित्र रामु आचार्य पनि विदा हुन्छु नमस्कार हुन्छ हुन्छ भन्दा भन्दै यति त म धइन हुन्छ हुन्छ भन्दा भन्दै ती त मधैना पहिले पानी पैगुनीको मन भेटै पाइन लालु पाते फुल छैन रुख मात्रै थिए मन छा मुखमारे सारे को मन छा मुखमार बारी संग बासू बनी काल मसी साधी बारी संग बासू बनी कालमसी नंबारी संगू पर्द ना कशी लालू पाके फूल छा रुख मतरे को मन छाख मत लालू पाके फूल छा रुख मत सारे को मन मुख रेडियो अर्पाण